से साथ स्वागत अभिवादन कार्यक्रम देश विदेश में प्राविधिक मित्र ध्रुवराज संगे उपस्थित भईसको म कार्यक्रम संचालक रवि भट्ट तैंकी लोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मई अर्पण बुलेटिन पचम देश विदेश लाई आने गर्सो तई कार्यक्रम देश विदेश इंटरनेट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण संसार भर सुनी रहने कार्यक्रम देश विदेश हमी विशेष रोजगारी के सिलसिला में विदेश लग् तमाम दाजुई दीदी बहनी वैदेशिक रोजगार संबंधी ध्यान दूर्ने कुरा विदेश जानूगी गईसे भी बुझ् आवश्यक प्रस्तुत करने कहीं विदेश में रहने भैया गए आईस युवतीसगढ़ प्रत्यक्ष गत हप्ता हमीदी अरब गए अलपत्र में पारे आखा का राजू भट्टाईसंग आज भाग बाहर वर्ष पहले यू जानू रत्न नगर का रोल घिमिरी वहांसंगी करने प यो समसम्म यति बेला रेडियो भएको छ आज हामीसँग हुनुहुन्छ रत्नगर एघार निवासी रोलक घिमिरे जो आज भन्दा बाह्र वर्ष पहिले कामको सिलसिलामा युए जानुभएको थियो र उहाँ युए गइसकेपछि नेपाल फर्केर के गर्दै हुनुहुन्छ कस्तो छ त्यहाँ कस्तो अनुभव बटुल्नु भएको थियो त्यो सम्बन्धी कुराकानी गर्नेछौँ उहाँ हामीसँग हुनुहुन्छ रोलक जी तपाईँलाई स्वागत छ कार्यक्रम देश विदेशमा धन्यवाद के छ आराम हुनुहुन्छ जानु जानु जानु के गर्नुहुन्थ्यो म विदेश जानुभन्दा पहिला नेपाल सरकारकै सेवा गरेर खसिरहेको थिएँ त्यही सिलसिलामा यहाँको सेवा गर्ने इच्छाहरू पनि लगभग समाप्त भएको र विदेशको चाहना अलिकति बढेको कारणले विदेशतिर जानी मनाशय लिएर म विदेशतिर प्रस्थान गरेको हो कसरी जानुभयो कुन म्यान पावरबाट जानुभयो म कालो इन्टरनेसनल म्यान पावरबाट युएईको पुलिसको जबमा गएको हो कति रकमतिर जानुभएको थियो ठ्याक्कै भन्नै पर्दा त्यतिखेरको समयमा चार लाख नेपाली रुपियाँ तिरेर म विदेश गएको हुँ चार लाख रकम खर्च गर्नुभयो र चार लाख रकम तिरेर युए जाँदाखेरि कति स्यालेरी कति पाउनुहुन्थ्यो तपाईँलाई त्यो समयमा त्यहाँको स्यालेरी भनेको लगभग नेपाली पचास हजार स्यालेरी थियो त्यसकारण म चार लाख तिरेर पनि जान खुसी नै भएँ त्यो लिगली थियो इलिगली थियो र कुनै समस्या परेकी परेन तपाईँलाई भन्नै पर्दा अब त्यो लीगली भनेको अब हामी स्पेसल गभर्मेन्ट पुलिस जब भनेर भन्यो जुनलाई कि एउटा युएनले चाहिँ कुनै एउटा अपोइन्टमेन्ट नदिएको युएईलाई अरू राष्ट्रबाट चाहिँ जस्तै नेपालबाट पुलिस जबलाई लानलाई युएनले चाहिँ अपोइन्टमेन्ट नदिएको एक पक्षमा त्यो इलिगल्ली हो तर इन्टरनल रूपमा युएईमा गएर हामीलाई एउटा ओरिजिनल किसिमको एउटा आइडी रिजिनल किसिम को बर्दी लगाए हमें क्रिमिनलसंग न डील कर अवस्था में तो लिगली नहीं हो भाई किसिम ने हमें काम करते अगि बढ़ समस्या पड़ेन ते बो हमें कुने समस्या हुआ आए नोर्स में गए अरुणी कस्टो काम कर हजुर अब अरु नेपाली को धरपी एकदम दुख पाए स्थिति आपूं क्योंकि मो क्षेत्र में धर निर हे लगभग दस वर्ष को मैले पाएँ त्यो बेलामा नेपालीहरूलाई एकदम डिजर्टमा भनेको एग्रिमेन्टभन्दा अर्को किसिमको कामहरू दिएर डिजर्ट एउटा रिमोट एरियामा लगाएर उनीहरूलाई खाना बस्नहरूको पनि लगभग एकदम अप्ठ्यारो स्थिति अनि तलबहरूको पनि त्यति राम्रो सुविधाहरू नदिएकोहरू चाहिँ मैले देखिन्थे दे अरे उनीहरू समस्या परेका हुन्थ्यो उनीहरूलाई र त्यो समस्या समाधानको लागि चाहिँ कस्तो बाटो अप्नाउँथ्यो त्यो नेपालीहरूले नेपालीहरूले अब गर्न त खोजिरहेका छन् कतिपय नेपाली समाजहरू सङ्गठित भइसकेका छन् यिनीहरूले पनि केही गरिरहेको केही भूमिकाहरू दिइरहेको छ अर्को पक्षबाट भन्यो भने दूतावासहरूले गर्ने कामहरू पनि केही ढङ्गमा बिस्तार केही उसले भए पनि अगाडि बढिरहेको छ सुनिन्छ नेपाली दूतावास लगायत त्यहाँका सङ्घ पनि विशेष चासो धेरै नदिएको र काम त्यति सहयोग नगरेको भन्ने सुनिन्छ यो कत्तिको सत्य हो यो मलाई सत्य नै हो जस्तो लाग्छ अब हामीले नेपालमै देखिरहेको पनि छौँ अलिक किसिमको हुनी खानी त्यस्ता पहुँचवालाहरूको पनि कुनै किसिमको कुराहरूलाई सुनवाई राम्रो तरिकाले हुन्छ भने अन्तर्राष्ट्रले हेर्दाखेरि पनि हाम्रो नेपाली दूतावासलाई त्यही तल्लो लेभलको जस्तो हामीले यहाँ नेपालमा हामी अलिक तल्लो लेभलको एउटा उसले चाहिँ त्यति भेटिरहेको छैनौँ त्यस्तै अन्तर्राष्ट्रमा पनि हाम्रो नेपाली दूतावासले अरू कसैसँग हार गुहार स्थितिमा त्यस्तै किसिमको सुनवाई हुन्छ श्रोताहरूले बुझ्नुहोस् नेपालीहरूलाई चाहिँ जसरी एउटा कामदारलाई हेपेको जस्तै त्यहाँको दूतावासलाई पनि त्यहाँको सरकारले हेपेको भन्न खोज्नु भएको एक हो एकदमै यही हो भनेपछि त्यसको लागि चाहिँ के गर्नु पर्ला नेपाल सरकारबाट नै ने, अथवा दूतावासले अलिकति अडिक्ल लिएर काम गर्नको लागि के गर्नु पर्ला लाग्छ यसलाई अब हाम्रो गभर्मेन्टबाटै अलिक त्यस्तै किसिमको अलि ठोस कदमहरू र अलि त्यस्तै किसिमको आफ्नो एउटा प्रभावकारी ऊहरू चाहिँ देखाउन सकिएको खण्डमा त्यही होला सम्बन्धित निकायले अब यसलाई ध्यान पुर्याउनु पर्ने आवश्यक देखिन्छ भनिन्छ खाडी मुलुकमा धेरै अरू नेपालीहरूले अलि राम्रो काम गर्ने अथवा चाहिँ भिसाका का काम गर्ने नेपालीहरूले नै ने, इन्डिभिजुअल रूपमा भिसा पठाएर उनीहरूलाई नेपालीहरूले नै ठगिरहेको छ भन्ने कुरो पनि सुनिन्छ यसको बारेमा चाहिँ के छ यहाँलाई जानकारी यो सत्य हो सबै यही मात्रै पनि होइन केही कुरो यो सत्य पनि हो आफैमा कतिपय नेपालीहरूले यस्ता किसिमका गैर कानुनी कामहरू गरेर ठगी गरेर नेपाल नेपालबाट गइसकेपछि अल्पत्र जस्तै एउटा वर्किङ उसमा चाहिँ लैरह लाएर, लैरहेका हुन्छन् उनीहरूले काम नपाएर अनि त्यत्तिकै फर्किन पर्ने अवस्था खाना बस्नलाई गाह्रो अनि रिटर्न हुनलाई पनि अप्ठ्यारो अवस्था गर अवस्थाहरू चाहिँ केही हदसम्म सत्य नै छ बाह्र वर्ष बस्नुभयो कस्तो आमदानी आम्दानी यति नै गऱ्यो भनेर म यो फिगरमा चाहिँ सुनाइहाल्न चाहिँ अलिकति असम्भव छु जे होस् म आफू बसेको समयमा जुन एउटा एउटा टार्जेटमा गइरहेको थिएँ त्यसलाई मैले आफूले व्यक्तिगत रूपमा भन्दाखेरि म आफू एकदमै सन्तोषजनक छु सन्तोषजनक हुनुहुन्छ र नेपाल आउनुभयो प्रगति चाहिँ के गर्नुभयो नेपालमा प्रगति भनेर मैले फेरि यसलाई फेरि सम्पत्ति नै एउटा विवरण गरेर प्रस्तुत गर्न चाहन्न तर मैले केही उहाँ दस वर्ष बस्दाखेरिमा मैले राम्रो एउटा समय व्यतीत गरेँ त्यसपछि मैले एक वर्ष केही वर्ष अगाडिदेखि मैले एउटा नेपाल फर्किन्छु भन्ने एउटा एउटा आफैले गृह तय गरेँ त्यस अनुरूपमा नेपालमा आए आएर अहिले पछिल्लो समयमा म आउँदाको समयमा चिदान जिल्लामा पोल्ट्रीको अलिकति राम्रो किसिमकै एउटा छलफल देखेको कारणले मैले पनि त्यही क्षेत्रमा फड्को मारे जमर्को गर्दैछु भनेपछि फर्काउनु भयो अब नफर्किने किसिमले आउनुभएको छ कुखुरा व्यवसाय गर्नुभयो कति कुखुरा राख्नुभएको छ र कुन कुखुरा राख्नुभएको छ यहाँले हाल मैले छ लियर्स अनि अन्डा दिने कुखुराहरू चाहिँ राखिरहेको छु लगानी कति गर्नुभयो यहाँले लगानी मेरो कन्स्ट्रक्सनदेखि लिएर अब सबै थोक भन्नुपर्दाखेरि लगभग तिस पैँतिस लाखको चाहिँ रेसियोमा चाहिँ लगानी छ भनेपछि विदेशबाट गर्नुभएको आम्दानीले नै यहाँले चाहिँ कुखुरा पालन सुरु गर्नुभएको होइन त्यसै नै भन्नुपर्छ नेपालमा कुखुरा व्यवसाय गर्नुभएको छ चुनौतीहरू चाहिँ के कस्ता छन् हजुर चुनौतीहरू छन् मैले देखेँ लगभग मैले सुनेअनुसार चितवन जिल्लामा पोल्ट्री व्यवसायले प्रवेश गरेको बिस बाइस वर्ष पहिलादेखिको हो भन्ने कुरोपछि व्यवसायिक रूपमा भन्नै आज आजभन्दा आठ दस वर्ष पहिला किसानहरूले पोल्ट्री व्यवसाय गरेर यति गट्ठा गुमाएँ उति कट्ठा गुमाएँ अब यो पोल्ट्रीको नाम लिन भन्ने कुरोहरू पनि मैले यदा कदा सुनिरहेकै थिएँ त्यही अवस्थामा पनि पछिल्लो स्थितिमा अहिलेको केही सुध्रिएको स्थितिमा अलिकति त्यसकै नै अलिकति एउटा हाइलाइट देखेको कारणले चाहिँ म त्यो व्यवसायहरूमा चाहिँ रोज्न पुगेँ अहिले तपाईँ कुखुरा व्यवसाय गर्नुहुन्छ र आम्दानी फाइदा घाटा के कस्तो छ तपाईँलाई व्यवसाय हो यो निरन्तर गइरहन्छ यसलाई एकैचोटि घाटा र एकैचोटि फाइदा यो महिना घाटा यो महिना फाइदा भन्नुभन्दा पनि समग्रमा व्यवसाय हो यसलाई निरन्तर दिन सकियो भनेदेखि फाइदा नै छ भन्ने बुझिरहेको छु अहिलेसम्म मैले भनेपछि कुखुरा व्यवसाय गर्नुभएको छ विदेश जानुभयो र अन्य विदेश जाने साथीहरूलाई पनि विदेश जानुभन्दा यहाँ नै के गरौँ भन्ने चाहिँ एउटा सोच केही बनाएर त्यस्तो सुझाव दिन सक्नुहुन्छ तपाईँले एकदमै मेरो मनमा लागेको कुरो यो एकदम नितान्त एकदम भावनात्मक ऊ छ विदेशमा गएर म आफूले त्यस्तो एउटा किसिमको अप्ठ्यारो स्थितिहरू अप्ठ्यारो चुनौतीहरू भोग्न नपरे पनि मेरो आफ्नो एउटा नेपाली साथी दाजुभाइ दिदीबहिनीहरूले एकदमै चुनौतीपूर्ण जीवन बिताइरहेका दुःखको एउटा ऊहरू चाहिँ भोगिरहेको का। कारणबाट म आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु सम्भव त तपाईँलाई सम्भव छ भनेदेखि यहीँ नेपालमै आफैले एउटा त्याग गर्नुहोस् केही लगनशील हुनुहोस् यहीँ केही गर्न र एकदमै पर्याप्त ऊ छ सम्भव छैन यतापियो जानै पर्ने अवस्था छ भने पनि आफ्नो एउटा योग्यता मेरो आफ्नो शिव एउटा त्योलाई विचार गरेर कुन म्यान पावरबाट जाँदैछु के हो लीगली हो अनलि अनलिगल्ली हो यो कुरोहरूलाई मध्यनजर राखेर जानु होला मेरो अनुरोध भन्दै हुनुहुन्छ दुःख पीडा छ भोगेको पनि देख्नुभएको छ र जाने लहर पनि उत्तिकै छ त्यसैले यो जाने लहरलाई रोक्नको लागि चाहिँ कसले पहल गर्नु जस्तो ला लाग्छ तपाईँलाई यो जाने लहरलाई रोक्नको लागि व्यक्ति व्यक्तिले पहल गरेर सम्भव छैन यो हामी आम नेपालीहरूको एउटा मजबुरी छ जानै पनि बाध्यता छ त्यही बाध्यताकै घेराभित्रैबाट म पनि गएको थिएँ यसको लागि एउटा सरकारले एउटा सम् सर्वप्रथम त सरकार पक्षबाटै एउटा रोजगारको एउटा सुनियोजित एउटा व्यवस्थाहरू हुनुपऱ्यो बेरोजगार युवाहरूलाई रोजगार दिने एउटा व्यवस्था आउनु पर्यो यद्यपि तँ सम्भव छैन सम्भव छैन एउटा सरकार पक्षबाट भने आफैमा पनि सक्षम भएर म यस्तो गर्न सक्छु भनी एउटा आत्मबलको साथ केही गर्नुपर्ने हो यहाँले कुखुरा व्यवसाय सुरु गर्नुभयो र कतिपय मानिसहरू नबुझिकन नै व्यवसायमा लागेका र धाराशाही भएको पनि सुनिन्छ यस्तो किन भएको होला जस्तो लाग्छ यो हामी नेपालीहरूको सोच कोही व्यक्तिले कोही अगाडि बढिरहेको छ भने हामी त्यसलाई कसैले पनि सोचेर बुझेर जाँदैनौँ कि हामी एकैतिर बग्ने एउटा हाम्रो एउटा चेतनाको एउटा शिक्षाको एउटा कुनै कुराको अ अनुभवको कमीले होला हामी त्यस्तै नै भइरहेको छ यो पोल्ट्री व्यवसाय पनि कोही अगाडि बढिरहेको छ भने सबै पेसाहरू छोडेर विदेशबाट आउने यहाँ वर शिक्षकको एउटा पेसाहरू जस्तै एउटा मर्यादित एउटा ऊहरूलाई पनि छोडेर पेसामा गएको छ यसको नकारात्मक असर त अवश्य पनि पर्छ जसले अनुभव लिएर एउटा व्यावसायिक तरिकाले पेसा गरिरहेका छन् ऊ स्वतो आफू पनि जानी र कसैलाई पनि अरूलाई शुद्ध डिस्टर्ब गर्ने ऊहरू त अवश्य पनि हुन्छ त्यसैले म कसैले कुनै क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला केही न केही नलेज के के लिएर मात्र त्यो पेसामा चाहिँ आफूले स्वीकार गरौँ विदेश जाने साथीहरूलाई चाहिँ तपाईँ के सुझाव दिन चाहनुहुन्छ जस्तै बाह्र वर्ष बस्नुभयो त्यहाँको अनुभवले गर्दा अब जाने नयाँ पिँढीहरूलाई चाहिँ के सुझाव दिन चाहनु हजुर म यो एकदमै तपाईँको प्रश्न एकदम सान्दर्भिक छ धन्यवाद किनकि मैले त्यहाँ बसेर दस वर्ष हेर्दाखेरि हामी नेपालीहरूलाई हामी कुन एउटा पृष्ठभूमिबाट गएका हौँ कुन धरातलमा थियौँ हिजो आज म कुन धरातलमा छु धरातल र भोलि कुन धरातलमा प्रवेश फेरि फर्किनु छ ती कुराहरूलाई हृदयमगन गरेर आफूलाई नबिर्सिकन त्यहाँको लाइफ उनीहरूको त्यही स्ट्यान्डर्ड बिताउने होइन कि त्यहाँ बसेको समयलाई राम्रो तरिकाले सदुपयोग गर्नुहोस् हाथ में आर्जन कर प्राप्त करूंदापनी आपको प्राप्त कर चीजला सेव करने बानी बसाल्नुस्देशग्र साथी यही संदेश दिन चाहिए हस् धन्यवाद रुलक जी तैयले हमें यहाँ समाज समय दिव्य धीरे धन्यवाद धन्यवाद छविजी लगायत रेडियो अर्पण का समस्त यूनिट धन्यवाद। हामी विदेश वा गए हमीर संपर्क कर रेडियो एक सौ चार थोड़ा पांच मेघाज को टेलिफोन नंबर शून्य छपन्न पांच त्रिसठी तीन सौ तीस में संपर्क कर सकूने अथवा तय इंटरनेट को सुविधा एट द रेट जीमेल डट कम संपर्क व प्रतिक्रिया प्रेषित करावधिक मित्र दुर्वराज आभार व्यक्त करते भट्ट कार्यक्रम देश विदेश विदा उन्चु। नमस्कार।